प्राधिकरण गाड़ी कोड शून्य छप्पन्न पाँच छब्बिस सात एक मोबाइल अन्ठानब्बे पाँच पचास अन्ठाउन्न शून्य अठचालिस एजुकेसन कन्सल्टेन्सी राम्रो नतिजा ल्याउने तपाईँको सपना द नेक्स्ट एजुकेसनले सहकार पार्छ एजुकेसन कन्सल्टेन्सी प्राइभेट लिमिटेड लाइन्स सोख नारायणगढन जिरो नाइन नमस्कार अर्पण सबैका लागि सबैका लागि रेडियो अर्पण क्षेत्र थोप्रोमा समयगाै इन्टरनेट अनलाइनमा संसारभरि के साथ सुनिरहनु भएको साँझ साढे छ बजीको अर्पण स्थानीय समाचारमा तपाईलाई स्वागत छ म सुजिता हमा अब स्थानीय समाचार विस्तारमा नेविसंग चितवनको नानगढमा हुने भनिएको चौविसौं जिल्ला अधिवेशन प्रतिनिधि छनौटमा विवाद उत्पन्न भएपछि अनिश्चितकालका लागि स्थगित गरिएको छ नारायणी कला मन्दिरमा एघार बजी उद्घाटन हुने भनिएको अधिवेशन साँझसम्म विद्यार्थी बीच सहमति हुन नसकेपछि अर्को मिति नतोक्दासम्मका लागि स्थगित हुन पुगेको नेपाली कंग्रेस सभापति टेक प्रसाद विद्यार्थीको विवादले गर्दा अधिवेशन स्थगित हुन पुगेको बताउनुभयो प्रतिनिधिनो टुंगाउन टुंगो नलागेसम्म अधिवेशन शुरू गर्न नहुने भन्दै मचमै पुगेर नाराबाजी गरेका थिए लामो समयसम्म विधार्थीलाई ला मिलाउने कसरतमा लागेको कंग्रेस चितुवन अन्तत निरीह बन्न पुगेको सावण महिनाको तेस्रो सोमबार चितवन तनहको संगम स्थल देवघाट धाममा बोलबम भर्ना जानेहरूको भीड़ बढ़ेको छ यसअघिको पहिलो र दोस्रो सोमबारको तुलनामा यो सोमबार देवघाटमा स्नान गर्न आउने भक्तजनको संख्यामा वृद्धि भएको देवघाट क्षेत्र विकास समितिले जानकारी दिएको छ हजारौंको संख्यामा दर्शनार्थीहरू देवघाटमा बोलबम प... मेलालाई देवघाट क्षेत्र स्थान विकास समितिले व्यवस्थित गरेको छ देवघाट क्षेत्र विकास समितिले भक्तजनलाई स्नान दर्शन गर्न सजिलो होस् भनेर बेनीघाटमा स्नान गर्न सम्भावित दुर्घटनालाई मध्यनजर गरी विशेष सुरक्षा व्यवस्था समेत मिलाइएको देवघाट क्षेत्र विकास समितिका सदस्य टंकनाथ पौडेलले जानकारी दिनुभयो अघिल्लो सोमबारको तुलनामा पानीको वाह बढ़ेको भन्दै भक्तजनलाई समयमित बनाइएको पटक पटक माइकिङ गरी भक्तजनलाई समयमित रहन आग्रह गरेको छ अघिल्लो सोमबारको तुलनामा पानीका वाह बढ़ेको छ भने उहाँले भन्नुभयो पानीको वाह हेरी उच्च सतर्कता सुरूभरी सीमांकन गर्ने कार्य गरिएको छ सम्भावित दुर्घटनालाई हेरी प्रहरी सतर्कता तथा डुङ्गामा बोथेलाई तैनात गरिएको उहाँले बताउनुभयो जिल्ला ट्राफिक प्रहरीकाले भरतपुरले अब पूर्वी चितवनमा सक्रियता बढ़ाउने भएको छ भरतपुर क्षेत्रभन्दा पूर्वी चितवनमा बढ़ी ट्राफिक नियम उल्लंघनका घटना भएपछि ट्राफिकले सक्रियता बढ़ाउने तयारी गरेको हो पूर्वी चितवनका विभिन्न स्थानमा ट्राफिक नियम उल्लंघन बढ़ी पाइएपछि अभियान नै संचालन गर्न लागेको जिल्ला ट्राफिकले भरतपुरका प्रमुख एवं प्रहरी निरीक्षक रमेश राज भेटवालले जानकारी दिनुभयो अभियानका क्रममा हप्तामा एक दुई पत्र स्वयं आफ्नै उपस्थितिमा भरतपुरमा जनशक्ति ल्याएर चेकजाँचा तीव्र पार्ने भेटवालले बताउनुभयो भरतपुर र नानगढ़ क्षेत्रमा निम उल्लंघन गर्नेको संख्यामा निकै कमी आएको छ ट्राफिक प्रमुख भेटवालले भन्नुभयो निम उल्लंघनका घटना पूर्वतिर बढ़ी छ अब हाम्रो ध्यान त्यतै केन्द्रित हुन्छ पूर्वी चितवनका टाड़ी पर्सा र बढ़ी निम उल्लंघन भइरहेको उहाँले बताउनुभयो यस क्षेत्रमा हेलमेट नलगाउने तीनजना चल्ने साइड लाइट नबल्ने मोटरसाइकल प्रयोग गर्नेको अत्याधिक रहेको भेटुवाले बताउनुभयो ट्राफिक प्रहरीको जनशक्ति कम हुनु अझै पनि जनचेतना बन्न नसक्नु लगायतका कारण पूर्वी चितवनमा निम अत्याधिक रहेको कालीले जनाएको छ पूर्वी चितवनमा निम उल्लंघन भएको पाइएपछि पछिल्लो समय जाँचमा पनि कड़ाई गरिएको छ अघिल्ला तीन चार महिना भन्दा हाल चेकलाई कडाई पारिएको भेटुवाले बताउनुभयो पूर्वी चितवनमा हाल छ जना ट्राफिक छन् आवश्यकता भन्दा एक पूर्वी चितवनको रत्नगरमा तीन वर्षमा दुई र भण्डारामा एकजना ट्राफिक प्रहरी रहेको ट्राफिक प्रमुख भेटवालले बताउनुभयो आवश्यकता भन्दा निकै कम जनशक्तिले काम गर्नुपर्दा समस्या भएको उहाँले बताउनुभयो उहाँका अनुसार पूर्वी चितवनमा बीसजना ट्राफिक जनशक्ति आवश्यक पर्दछ पूर्वी चितवनमा पूर्ण ट्राफिक व्यवस्थापनका लागि टाढ़ीमा ला दश वर्ष र भण्डारामा पाँच पाँचजना ट्राफिक आवश्यक पर्ने भेटुवालले बताउनुभयो पूर्वी क्षेत्रमा बीसजना जनशक्ति भए सबै को नजरमा पुग्न सकिने चितुवनमा हाल एकतीस चितु जना ट्राफिक कार्यरत छन् यो संख्या चितवनमा आवश्यकता भन्दा आधा भन्दा कम हो पूर्व पश्चिम राजमार्ग र नारीक मोगले सड़क खण्डको दूरी लामो हुनु र भेतीस सड़कमा समेत ध्यान दिनुपर्ने भएकाले जिल्लामा सत्तरी जना ट्राफिक आवश्यक पर्ने ट्राफिक प्रमुख भेटवालको भनाइ छ यसैबीच यो साउन महिना सुबारी दुर्घटनामा चार मृत्यु भएको कारणको तथ्याङ्कमा उल्लेख छ साउन महिनाको उन्नाइस भएका पाँचवटा दुर्घटनामा चारजनाको मृत्यु भएको दुईजना गम्भीर घाइते भएका र चारजना सामान्य घाइते भएको जिल्ला ट्राफिक आलो चितवनका प्रमुख रमेश राज भेटवालले जानकारी दिनुभयो गत आर्थिक वर्षमा एक सय दुर्घटनामा अठहत्तर जनाको मृत्यु भएको थियो भने तिरासी जना गम्भीर घाइते तथा दुई सय जना सामान्य घाइते भएको कार्यालयको तथ्याङ्क छ अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन क्रान्तिकारी क्षेत्रीय समिति क्षेत्र नम्बर दुईले भोलि मंगलबार रत्नगरमा रक्तदान कार्यक्रम गर्ने भएको छ क्षेत्रीय समितिको आज बसेको बैठकले भोलि रत्नगरको सय स्मृति बहुमुखी क्याम्पस अगाडि कार्यक्रम गर्ने निर्णय गरेको क्रान्तिकारले विज्ञप्ती जारी गर्दै जनाएको छ कार्यक्रम सम्पन्न गर्न आर्थिक व्यवस्थापन प्रचार प्रसार स्वयंसेवक व्यवस्थापन समिति समेत गठन गरेको क्षेत्रीय संयोजक अविनाश वेदीले जानकारी दिनुभयो सामाजिक कार्य अन्त रगतको आपूर्ति गर्न रक्तदान कार्यक्रम आयोजना गरिएको सुवेतीले बताउनु भएको छ बाल श्रम न्यूनीकरण गर्न कि किर्द आय आर्जन कार्यक्रम ल्याउन सचेत भएका घरेलु बाल श्रमिक र सड़क बाल बालिकाहरूले विभिन्न संस्थाहरूले बाल श्रम न्यूनीकरण गर्न विभिन्न कार्यक्रम ल्याए पनि आत्मनिर्भर हुने खालका आर्चनामूलक कार्यक्रम लागू नहुँदा घरेलू बाल श्रमिक र सड़क बाल समस्या जटिल भएको प्रष्ट पारेका थिए घरेलु बाल श्रमिक र सड़क बाल क्षेत्रमा काम गर्दै आएको दियालो परिवार नानीको टाषरतमा सम्पन्न गरेको बाल संरक्षण र बाल श्रम न्यूनीकरण कार्यक्रम अन्तर्गत बाल श्रमिकहरूका लागि व्यवसायिक विकास विषय अंतरक्रिया में सहभागी बाल बालिका योत्माग कर दुई हजार छ भरतपुर नगरपालिकालाई बालश्रम मुक्त नगर बनाउने अभियान सहयोग पुर्याउन दियालो परिवारले अन्तक्रिया कार्यक्रम आयोजना गरेको दिलो परिवारका कार्यक्रम निर्देशक राजगोविन्द शिल्पकारले जानकारी दिनुभयो उनीहरूले आत्मनिर्भरका लागि बजारको समस्या नभएको शिपमूलक तालिममा उपयोगी हुने बताउनुभयो घरेलू बाल श्रमिक र सड़क बाल बालिकाहरूको कार्यक्रम अन्तर्गत अठाइस घर परिवार लक्षित गरिदिन लागेको कोक ब्युटी मोटरसाइकल मरमत र मोबाइल मरमत तालिममा रूचि अनुसार सहभागीहरू छनौट गर्न अन्तक्रिया उपयोगी भएको दियालु परिवारका अध्यक्ष राजेन्द्र पियाले जानकारी दिनुभयो सो कार्यक्रम अन्तर्गत प्रति व्यक्ति तीन हजार रुपियाँ सहकारी खाता खोलिदिने दिनेर पन्ध्र हजार बराबर सामग्री समेत दिइन लागेको कार्यकारी निर्देशक केदारनाथ खनालले बताउनुभयो उनको पहाड़ी क्षेत्रमा रहेको दहारे चो गाविसलाई आज एक कार्यक्रमका बेस साक्षर गाविस घोषणा गरिएको छ जिल्ला शिक्षा अधिकारी दामोदर आचार्यले सो गाविसलाई घोषणा गर्नुभएको हो गाविसभित्रको अन्ठानब्बे दशमलव पाँच निरक्षरलाई साक्षर बनाई गाविसलाई साक्षर घोषणा गरिएको सचिव लीलकण्ठ लामिसानेले जानकारी दिनुभयो साक्षर घोषणा गर्नु पूर्व गाविसभित्र चौधवटा साक्षरता कक्षा संचालन गरी चौध सय साक्षर बनाइएको उहाँले जानकारी दिनुभयो सो कार्यक्रममा जिल्ला शिक्षा कार्यालयका उपसचिव गंगाधर रिमाल श्रोत व्यक्ति विष्णु सापकोटा साना किसान कृष्ण सहकारी संस्थाका नरबहादुर नेपाल मर्सांगी शिक्षा सदनका श्री प्रसाद कणेल प्रगति पाठशालाका टंका त्रिफाटी सर्वशक्त उच्च माविका प्राचार्य एकरा शर्मा नेपाली कंग्रेसका गाउँ सभापति मित्रलाल त्रिपाठी मालिका क्षेत्रीय अध्यक्ष नारायण प्रसाद अधिकारी बोल्नु भएको थियो दारीचोक स्वास्थ्य चौकी इन्चार्ज सरिता पौड़ेलले स्वागत मन्तव्य व्यक्त गर्नुभएको कार्यक्रममा गाविस सचिव निलकण्ठ लामसाको अध्यक्षतामा थियो सामुदायिक वन उपभोक्ता महासंघ चितवनको आयोजना र यूएसएडको सहयोग वा सहभागितामूलक अनुगमन मूल्यांकन चिन्तन तथा सिकाई सम्बन्धी दुई दिने अभिमुखीकरण कार्यक्रम आजबाट शुरू भएको छ पूर्वी चितवनको छुटपाणेचार स्थित उदयपुर सामुदायिक वन उपभोक्ता समूहको कार्यसमिति तथा उपभोक्ताहरूको लागि सो कार्यक्रम आयोजना गरिएको हो चितवन अन्नपूर्ण भू परिधि हरियो वन कार्यक्रम अन्तर्गत संचालित कार्यक्रममा हरियो वन कार्यक्रममा सहजकर्ता सुमिना कुमार र सामुदायिक वन उपभोक्ता महासंघ जिल्ला शाखा अन्तर्गत हरियो वन कार्यक्रम फिल्ड संयोजक सुनिता थलकुरीले सहजीकरण गर्नुभएको थियो कार्यक्रममा उदयपुर सामुदायिक वन उपभोक्ता समूहका अध्यक्ष के सुब्लामा नेपाल रेडक्रस सोसाइटी चुटपाणीका सभापति गणेश शर्मा परेलकातले मन्तव्य व्यक्त गर्नुभएको थियो पूर्वी चितवनको रत्न मंगलपुरमा रहेको गाम्बेसीको चेपाङ संरक्षण केन्द्रलाई सपना भिलेज सोशियल इम्प्याक्टले प्रदान गर्दै आएको सहयोगलाई निरन्तरता दिने सहमति भएको छ सोशियल इम्प्याक्टले गत कार्तिक महिनादेखि बाल बालिकालाई बिहानको खाजा स्वरूप मासिक बीस हजार सहयोग गर्दै आएको थियो विगतको दश महिने कार्यक्रम सकिए पनि सपना भिलेज इम्प्याक्टका अध्यक्ष धुर्वा गिरीले बाल बालिकालाई सहयोग जुटाएर भए पनि सहयोग गर्ने घोषणा गर्नुभएको हो बाल सहयोग गर्ने विषयमा आज अध्यक्ष केपी किरण शर्मा चेपाङ सु बाल बालिका लागि निरन्तर सहयोग आफू तयार रहेको बताउनु भयो केन्द्रमा चितवन र मकनपुरको पहाड़ी गाविसमा बसोबास गर्ने आठ अपाङ्ग सहित सत्तरी जना चेपाङ बाल बालिका अवश्य सुविधा अध्ययन गरिरहेका छन् सपना अभिले सोशियल इम्प्याक्टले चितवनको पहाड़ी गावसम्म बसोबास गर्ने विपन्न चेपाङ समुदायको जीवन स्तर सहज बनाउन विभिन्न कार्यक्रम गर्दै आएको छ शिक्षा मन्त्रालयले शिक्षक मन्दी मिलान गर्न पटक पटक परिपत्र गरे पनि नहल प्रास्तीमा हुन सकेको छैन नहुल सामुदायिक विद्यालयमा अध्ययन गर्ने छात्र छात्राको संख्या एक रहेको र ती विद्यालयमा अध्यन अध्यापन गर्ने शिक्षक दुई हजार आठ सयको चास्रयको तथ्याङ्क रहेको छ विद्यार्थी अनुपातमा <small> शिक्षकको संख्या पुगे पनि कुनै विध्यालयले दरमन्दी नै नपाएका कैयौं विद्यालयले शिक्षकको दरबन्दी मात्रै लिएर बसेका भए पनि शिक्षक कार्यले दरबन्दी विद्यालयबाट का दरबन्दी घटाएर भएका विद्यालयलाई दरबन्दी नदिँदा दरबन्दी मिलाउने सार्थकता पार्न नसकेको शिक्षकका प्रतिनिधिमूलक संघ संस्थाहरूको भनाइ छ जिल्ला शिक्षाकालले दरबन्दी मिलानका नाममा धेरै पटक प्रयास गरे पनि सफल हुन नसकेका कारण धेरै जिल्ला शिक्षा अधिकारीको सरवा भएकोले पनि मिलान आँट नखोल्नु त्यसको कारण भएको त्यहाँका अभिभावकहरूले बताएका छन् जिल्ला शिक्षा अधिकारी खड्क बहादुर कुमारले दरबन्दी मिलानको अधुरो काम सकेसम्म पूरा गर्नुपर्ने बताउनुभयो कार्यले विद्यालय निरीक्षक कृष्ण चन्द्र पोखरेलको संयोजकत्वमा सबै शिक्षकका प्रतिनिधिहरू रहेको दरबन्दी मिलान समिति बनाई काम समेत अगाडि बढ़ाएको चार वर्ष बितिसक्यो तर कागजमै मात्र सीमित भएको बताउनुभयो ौल प्राचीको नारायणी नदी स्थित सुस्ता किनारमा सुस्ता संरक्षण कार्य अन्तर्गत तटबन्धन गर्ने काम शुरू भएको छ पहिलो पटक सरकारी बचेबाट पचास लाख र अन्य जनसहभागिताबाट तटबन्ध गर्ने काम भएको पश्चिमांचल सिंचाई अधिवेशयका प्रमुख प्रचण्ड देव विष्टले जानकारी दिनुभयो नेपाल सरकारबाट सुस्ता संरक्षण कार्य अन्तर्गत नारायणी नदी नियन्त्रणको लागि सुस्तामा दुई सय मिटर तटबन्धनको काम भएको छ गत आर्थिक वर्षको अन्तिमा बजेट विनियोजन भए हालै मात्र तटबन्धनको काम भएको पश्चिमा अञ्चल शिक्षा डिभिजन कार्यालयका प्रमुख विष्टले भन्नुभयो सुस्तामा पटक पटक हुँदै आएको भारतीय अतिक्रमण बन्द हुनुपर्ने सुरक्षाकर्मीको सुस्तामा दरिलो उपस्थित हुनुपर्ने सुस्ता, हुनु सुस्ता बचाव अभियानको माग रहेको छ अब पालो अर्पण जनावासको अर्पण जनावासमा हाम्रो प्रश्न छ वन्य जन्तु र मानव वेशको द्वन्द अन्त्य गर्न के गर्नु पर्ला यी वन्यजन्तु बस्ती परिवेशमा रोक लगाउने बी मानिस स्वयं सना हुने श्री दीर्घकालीन योजना बनाउने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 कालो ट्राफिक खबरको यति बेला नारायणगढ टौराबिरगंज सड़क खण्ड खुल्ला छ त्यसै गरी नारागढ मोगलिन मोगलिन्द ओबिसी काठमाण्डो सड़क खण्ड मोगलिन्दमोली पोखरा सड़क खण्ड र नारीगढ़ स्वास्थ्य बोटोल सड़क खण्ड पनि खुल्ला छ खबर को साथ में फोटो पॉइंट फो डिजिटल कलर लैब एंड डिजिटल फ्लेक्स प्रिंट रत्नगर एक सौ रात चितोन नंबर शून्य छप्पन्न पांच तिरसठी शून्य तिरसठी मोबाइल नंबर अन्चानबे पांच पचास एकसठी सात सौ एक तिरचालीस सम्बन्धी जानकारी चितवन जिल्लाको भोलिको अधिकतम तापक्रम सैतिस डिग्री सेल्सियस र न्यूनतम तापक्रम मां त्याइस डिग्री सेल्सियस रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ त्यस्तै भोलि र बेलुका पानी पर्ने र देखो लाग्न सक्ने सम्भावना रहेको महाशाखाको भनाइ छ मौसम हेरि यसो प्रति भई आफ्नो खेत बालीको काम गर्नुहुन किसानहरूलाई अनुरोध छ जुवानी जनहितका पालु सामुदायिक आवासको पछिल्लो समय बढ्ने जन्तुले मानव बस्ती लगायत मानवलाई आक्रमण गर्ने क्रम तीव्र रूपमा बढेको छ जसका कारण मानवले अकालमा ज्यान गुमाउनु परेको छ त्यसैले मानव र वन्यजन्तु बेचको द्वन्द्व अन्तीकरण के गर्न सकिएला भनी हामीले सर्वसाधारणलाई सोधेका छौँ वन्यजन्तुहरूलाई उचित संरक्षणको व्यवस्था गर्नुपर्छ उनीहरूलाई तार भार लगाएर जंगलमा तार जङ्गलमा बस्ने जनावरहरूलाई जङ्गलकै जङ्गलमै बस्नको लागि संरक्षण गर्नुको लागि सरकारले त्यसमा पहल गर्नु पर्यो अब जंगलबाट बाहिर निस्केर गाउँ बस्तीमा बसेर जनताहरूलाई दुःख दिइरहेछ भने त्यसलाई तारबार गरेर जनचेत जनताहरूलाई कसरी संरक्षित गर्ने भनेर अब जंगलको बीचबाट बस्तीलाई नै पुनस्थापन गरेर अरू ठाउँमा लान सकिन्छ अब जंगलमा तारबार गरेर जंगली जनावरहरूको वासस्थान संरक्षण गर्ने अनि जनचेतना जगाएर जनावरहरूसँग कसरी हामी सुरक्षित रहने भन्ने कुरा पनि धेरै एउटा राम्रो पक्ष हो मानव र यो वन्यजन्तु बिचको जुन द्वन्द छ त्यसलाई न्यूनीकरण निम्रिकर, गर्नको लागि यो वन बन... प्रतिको निर्भरता अलिकति बिस्तारै बिस्तारै कम गर्दै लगेर त्यो मान्छे जुन घाँसहरू व्यवस्थापन गर्ने घाँसहरू चाहिँ लगाउने जङ्गलप्रति निर्भरता अलिकति कम गर्दै गएर पर्यटन क्षेत्रलाई नै बढी टिवा दिने जङ्गललाई संरक्षण गर्न लागि हो भने यो द्वन्द्व अलिकति न्यूनीकरण हुन्छ कि जस्तो मलाई लाग्छ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 कुनै कार्यक्रमको आयोजना गर्दै हुनुहुन्छ भने हामीलाई सम्झनुहोला हामीलाई सम्झने फोन नम्बर हो शून्य छपन्न पाँच त्रिस साठी दुई सय पच्चिस पाँच त्रिस साठी तीन सय तीस प्याक्स नम्बर शून्य छपन्न पाँच त्रिसठी तीन सय एकस इन्टरनेटको सुविधा छ भने इमेल गर्न सक्नुहुन्छ इमेलना होइन इन्टरनेट अनलाइन ल्न बकुलहर पुरानो कर्मचारी पेट्रोल पम्प सँगै फोन नम्बर शून्य